दुस्ाहसन की भूजा थकित भाई वसन रूप भै इस प्रभु आप वस्त्र बनेर भक्त को लाज बचाई द्रौपदी महारानी केत्रो पुण्य थोड़ा जिस प्रभु स्वयं उनको लाज बचा वस्त्र बने आरो भा महारानी द्रौपदी ने एकजना महान तपस्वी को सेवा कर एकचोटि जमुना स्नान गर्न गएकी महारानी द्रौपदी सहेलीहरूको साथमा पुग्नु भएको थियो तटमा जम्बई महारानी महारानीका सहेलीहरू बसेका छन् एकजना महात्मा स्नान गरेर जमुनाजीमा कमर कमर पानीमा उभिएर सूर्यहरूलाई अर्घ्य दिँदै हुनुहुन्थ्यो उहाँलाई सङ्कोच भइराखेको थियो प्राचीन समयमा बल्कल वस्त्र धारण गर्थे ऋषिमुनिहरूले कौपिन धारण गर्दथे त्यो सङ्कोचको भाव महारानी द्रौपदीलाई मनमा लागो मद्दत गर्नु पऱ्यो भन्ने लागेर उहाँले महाराजी महात्माजीका लागि आफ्नो आ आफ्नो उत्तरीय आफ्नो ओढ्ने सुन्दर साल पुरै फ्याँकिदिउँ फेरि बेग छ प्रवाह छ एकैचोटिमा बगिनै गयो भने फेरि हुँदैन भनेर अलिकति खारेर त्यसलाई च्यातेर त्यो त फ्याँकिदिनु भयो पहिलोपटकको काम लागेन बगेर गयो अर्को पटक फेरि दोहोऱ्याएर फ्याँकिदिनु भयो त्यो हात लाग्यो महाराजको महात्माजीको र त्यसैलाई लपेटेर उहाँ उठेर आफ्नो आश्रमतिर जानुभयो महाराज परीक्षितजी द्रौपदी महारानीले केही गरेको भन्ने कुरा त्यही थियो एउटा महान तपस्वीलाई एउटा महान ज्ञानीलाई अध्यात्मविद्याका निपुण महात्मालाई त्यो सेवा गरेको परिणाम विश्वभर भगवानको जब पालो आयो आफै बनेर भस्त्र बनेर आएर लाल बचाइदिनु भक्तले एक बित्त गर्यो भने भगवान् त्यसको दस गुणा बढी महत्त्व दिएर त्यसको फल प्रदान गर्नुहुन्छ महारानी द्रौपदीले त्यति गर्नुभएको थियो यहाँ त्यत्रो कृपा प्रसाद भगवान्को कृपाले मिल्यो महारानी द्रौपदीको लाज बच्यो जबसम्म आफ्ना पतिदेवहरूमाथि आफ्नै ताकतमाथि या आफ्नै सौभाग्य गरिमामाथि आफ्नोपनमाथि गौरव थियो महारानी द्रौपदीलाई तबसम्म प्रभुको त्यो कृपाद्वार खुलेन जब सब प्रकारले निर्बल हो बलराम पुकारो आए आधे नाम यस्तो हुन्छ भक्तहरूले जबसम्म आफ्नै अभिमानमा आफ्नै पनमा गौरव गर्छन् बाहिरी साधनमा भरोसा गर्छन् तबसम्म प्रभुको कृपाद्वार खुल्दैन जब सब प्रकारले असहाय मान्छन् आफूलाई प्रभुको सामु अनि भगवानको कृपाद्वार खुल्दछ बारे में बल हो बलरम पुकारबल आए आधे नाम प्रभुजी आए आधे नाम सुनेरी मल के बलरम अन्तिम चरणमा सुर दासी महाराज भन्नुहुन्छ मानिसलाई आफ्नोपनको बल हुन्छ म के कम छु मसँग पनि त्यो यतिको अवगात छ नि भन्छ म कम तपस्वी छु भन्छ मेरो पाखुरामा कम ताकत छ भन्छ तर यी सम्पूर्ण ताकतहरू यी सम्पूर्ण भरोसाहरू प्रभु भरोसा नै आधार मानेर अडेका हुन्छन् तिनको स्वयं स्वतन्त्र भरोसा हुन्न प्रभु भरोसा नै तिनको मूल हुन्छ त्यसैले अपबल तपबल और बाहु बल चौथो है बलदान अपबल तपबल और बाहु किशोर कृपा सबल सोर हरे करिनाम प्रभुजी हारे करिनाम सुनेरी निरबल के बलरम सुनेरी के सचिदानंद भगवान को पहला तो बड़ा बल करी राख्या थे भरोसा थे, आपने बल दर्शन करी राख्या प्रदर्शन करी राख्या थे गजराज पर नेक सर नहीं काम रत्ती भर काम सारे न अड़ी जब निर्बल हो ये बल राम पुकारो आए आधे नाम जब आफूलाई निर्बल ठानेर भगवान् श्रीहरिलाई नै पुकारर्न लागे गजेन्द्र त्यसपछि त आए आधे नाम यति चाँडो हतार भो भगवानलाई जान भक्तलाई बचाउनको लागि गरुडमा चढेर आउँदै हुनुहुन्थ्यो गरुडलाई पनि भन्दैन म गरुड तिमी आउँदै गर मलाई हतार भक्तलाई बचाउन छोडेर जानु भयो गरुडजीलाई बिचैमा आए आधे नाम अरे <Sess> भनेर <Sess> गजेन्द्रले पुकारिएको थिए ह भन्दा सरोभरमा यस्तो हुनुहुन्छ भगवान् भक्त भत्सा गजेन्द्रको उद्धार गरिदिनु भयो भगवानले सुणमा समातेर गजेन्द्रलाई उद्धार गरिदिनु भयो त्यो गजेन्द्रलाई तानेर भित्र लैजाने ग्रहलाई भगवानले सुदर्शन चक्रको प्रहार गरेर लिएर जानुभयो नष्ट गरिदिनु भयो त गतितिर लगिदिनु भयो जय जय श्री राधे यस प्रकारले गजेन्द्रको उद्धार भगवानले गरिदिनु हो यो पावन प्रसङ्ग सुनाएर महाराज परीक्षितजीलाई सम्झाउँदै सुखदेव स्वामी भन्नुहुन्छ महाराज परीक्षितजी सारा देवता ऋषि मुनि सबैको जमघट भएको थियो भगवान श्रीनारायण शङ्करचक्र गदा पद्म धारण गर्नुभएका सामु दर्शन दिइरहनु भएको थियो बडा सुन्दर छ यो गजेन्द्र मोक्ष स्तोत्र जसले यसलाई नित्य पाठ गर्दछन् तिनीहरूले बिहान उठेर यो पाठ गरिसके पछाडिको फल कस्तो पाउँछन् भने यदि राती स्वपनामा नराम्रा दुर्दृश्यहरू देखिएका रहेछन् नराम्रा सपनाहरू देखिएका रहेछन् भने पनि गजेन्द्र मोक्ष स्तोत्र पाठ गरेपछि ती सप सुस्वप्न बन्न जान्छन् भगवान् नै स्वयं यसको बडो प्रशस्ती गाउनुहुन्थ्यो दर्शन दिइराख्नु भएको थियो सार जय जर्मना र प्रभुको स्तुति वन्दना गरिरहेका थिए देवता हरे जय जभु दिन दयाल हरे जय जय जभु दीन दयालय गोविन्द हरे गोपाल हरे गोविन्द हरे, गो हरे, गोपाल सचिदानन्द भगवान जय जय कार्क ध्वनिहरू भइरहेका थिए भगवान सबले दर्शन दिँदै हुनुहुन्थ्यो यसरी स्तुति बन्दन गाइरहेको बेलामा भगवान्ले भन्नुभएको छ यो माम स्तुवन्त्य नाङ्ग प्रतिबुद्ध नि सात्यय तेसाम प्राणात्यय चाह विमलातिम हे भक्तजन जसले यस गजेन्द्र मोक्ष स्तोत्रद्वारा मेरो उपासना गर्छन् मेरो स्मरण गर्छन् बिहान त्यस्तालाई म मरण पनि अत्यन्त सुन्दर निर्मल मति दिन्छु मलाई सम्झँदै सम्झँदै मेरै नाम उच्चारण गर्दै उनीहरू जाने सौभाग्य पाउँछन् त्यति महान् फलदायी छ यो गजेन्द्र मोक्ष स्तोत्र भनेर प्रभुले स्वयं यसको महिमा गाउनुभयो सबैलाई दर्शन दिएर कृतकृत्य तुल्याउनु भयो एवं प्रकारले महिमामय गजेन्द्र मोक्ष स्तुतीको महिमा साथै गजेन्द्र मोक्षको यो पावन प्रसङ्ग संक्षिप्त रूपमा निवेदन गरियो अब यसपछि महाराज परीक्षितजीलाई सुखदेव स्वामी भन्नुहुन्छ हे महाराज अब यो चौथा मनो महाराजको पालो थियो यसरी प्रत्येक मन मन्तरमा विभिन्न रूपमा भगवानका अवतारहरू भएका छन् प्रत्येक मन मन्तरमा विभिन्न रूपमा प्रभुले प्रकट भएर भक्तहरूको परित्राण गर्नु भएको छ आनन्दै आनन्दको वर्षण गर्नुभएको छ भक्तजनहरूलाई परमानन्द प्रदान गर्नुभएको छ आफ्ना लीला विभूतिहरूद्वारा यस प्रकारले पावन मनमन्तरका प्रसङ्गहरू सुखदेव स्वामी महाराज परीक्षित सुनाइरहनु भएको छ पञ्चम रनुष तामा सोधर अघि भनिएका चौथा मनु मनु उनी भन्दा पछाडी पाँचौं मनु रहिबत नाम गरेका भए बलिबिन्ध्या आदि उनका पुत्रहरू दसजना अत्यन्त प्रतापशाली थिए त्यस इन्द्रको नाम विभू थियो भूत तर्मा पनि प्रजापति की बिकुन्ठा वैकुण्ठ नाम नामले भगवान प्रकट हुनुभयो वैकुण्ठ नामले प्रकट भएर आफ्नो स्वयं परम चिन्मय सच्चिदानन्दमय शाश्वत वैकुण्ठ त छँदै थियो एउटा उपवैकुठ पनि बनाउनु भयो भगवान्ले वैकुण्ठ लोक होस्कृत रमया प्रार्थ्यमान हेन देव्या तत्प्रिय काम्य प्रभु हजुरले मलाई अनन्त शाश्वत सुन्दर परमानन्दमय वैकुण्ठमा त अवसर बक्सेकै छ सेवाको एउटा उपवैकुण्ठ पनि होस् भनेर महारानी लक्ष्मीजीले प्रार्थना अभ्यर्थना गरेपछि भगवानले एउटा उपवैकुण पनि बनाउनु छैठौं मनु महाराज चाक्षुस नाम गरेका भए उनका पुरु पुरूष सुद आदि गरेका पुत्रहरू भए महाप्रभावशाली प्रत्येक मनमन्तरमा उनका पुत्रहरू ती मनु महाराजका अंशजहरू बडा प्रभावशाली बनेर पिताको सेवामा धर्म रक्षाका कार्यमा मद्दत गर्दथे तेस मंत्र द्रुम नाम करिएप्तर्षि कहलिंग थे महाराज परिक्षी जी मनमंत्र में अर्थात छठो मनमंत्र में बनी बैराज प्रजापति की संभूति नाम की पत्नी वगवान अजित बने प्रकट होगवान को यही अजित, अजित रूप में हो महाराज परीक्षणजी भगवानले कच्चारण गरेर समुद्र मन्थन गरिरहेका बेलामा मन्दरातल पर्वतल श्री स्वामीका श्रीमुखबाट महाराज परीक्षितजीको उत्सुकता बढेर सोधौं सोधौं जस्तो भयो त्यसपछि उहाँले निवेदन गर्नुभयो गुरुदेव के कारण त्यस्तो पर्व समुद्र मन्थन गर्नु पर्यो देवता दानवहरूले तो, तो आज्ञा होस् विस्तार पूर्व भनेर उहाँले सोध्नु हो सम्प्रृष्टो भगवान् एवं द्वैपा अभिनन्दीर्य अभ्यास चष्टुम प्रचक्रमे त्यसपछि यस्तो जिज्ञासा महाराजको सुनेर परमहंस शिरोमणि सुखदेव स्वामी भन्न लाग्नु हो महाराज जुन समयमा युद्धका बेलामा असुरहरू बलशाली हुन थाले देवताहरू कमजोर हुँदै गएका थिए त्यस्तो अवस्था देखेर के गर्ने होला देवलोकलाई विजयी बनाउनको लागि भनेर चिन्ता चलिरहेको थियो कारण के थियो भने देवलोकलाई श्रापित गर्नुभएको थियो दुर्भाषामले एकचोटि बडो सुन्दर माला पहिरिएर भव्य रूपमा सुन्दर समारोहमा भाग लिएर माथि अमरावतीबाट आउँदै हुनुहुन्थ्यो दुर्भाषाम आफ्नो गन्तव्यतिर कतै जाँदै हुनुहुन्थ्यो सामान्यबाट विशाल गजराजमा चढेर आएका इन्द्रलाई देखेर भर्खर भर्खर उत्सव सम्पन्न भएको बेला ओहो मेरा कंठको यो माला त देवराज इन्द्रलाई पो सुहाउँछ त भनेर आफ्नो घाँटीको सुन्दर माला थियो एउटा चम्चमाउँदा विभिन्न प्रकारका आभूषणहरू त्यसमा सजाइएका थिए सपथरी चम्किला वस्तुहरू त्यस्तो माला भव्य माला खोलेर इन्द्र देवराज इन्द्रको कण्ठमा राम्रो लाग्छ यो भनेर माथि फ्याँकिदिनु